नमस्कार अर्पण एक सय चार थप्लो पाँच मेगाहरू सङ्गीत इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि हामीलाई विश्वभर सुनिरहनु भएको छ सदा चाहिँ दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी आजको यो श्रृङ्खला लिएर पनि प्राविधिक मित्र रिजनसङ्गी आवाजबाट समुपस्थित भइसकेको छ दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा हामी आजको पञ्चाङ्ग र तपाईँको आजको दिन कसरी व्यतीत हुन्छ बाह्र राशिफलले तपाईँको दिनलाई कसरी देखाउँछ बाह्र राशिफल रेडियोहरूको एक सय चार थप्लो पाँच मेघ हर्जको नै सन्टी खालको कार्यक्रमहरू प्रसारण हुन्छन् कार्यक्रमको रूपरेखा सँगसँगै तपाईँले पठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने गर्छौँ कार्यक्रमको थालनी गरौँ आजको पञ्चाङ्गबाट आज बित्ति दुई हजार सत्तरी सत्तरी साल असार एक्काइस गति शुक्रबार असाढ़ कृष्ण पक्ष द्वादश तिथि नेपाल सम्बोधन एघार सय तेत्तिस सन् दुई हजार तेह्र जुलाई पाँच तारिक रह्यो आजको पञ्चाङ्ग पञ्चाङ्गी लागको राशिफल राशिफलको दिनलाई कसरी देखाउँछ मेष राशि हुने तपाईँको लागि आज गरेको कामको सही नतिजा मिल्ने खालको समय रहेको छ पढाइ लेखाइमा तपाईँको समय बितेको थाहा हुने छैन मानसविक लाभ हुने खालको समय पनि छ तपाईँको लागि राम्रो प्रगति हुने खालको समय छ तपाईँले गरिराख्नु भएको कामलाई निरन्तरता दिनुभयो भने एकदम राम्रो राम्रो हुने खालको समय पनि छ मिथुन राशि हुने तपाईँको लागि जग्गा जमिनको कारोबार हुने खालको समय रहेको छ सामाजिक मान सम्मान तथा प्रतिष्ठा कर्कट राशि हुने तपाईँको लागि तपाईँले गरिराख्नु भएको कामलाई निरन्तरता दिनुहोला अरूको धन अरूको लागि नै दिँदा राम्रो हुनेछ फसेको धन उठ्न मुस्किल रहने समय पनि छ सिंह राशि आर्थिक कार्य में सुधार आने देखी फायदा होने देखि भोजभ कन्या राशि प्रगति होने यात्रा एवं जागीर एकदम फायदा होने खाली समय उन्नति करने तूला राशी। तूला राशी हुने मन दुमन हुने खालको समय पनि छ सा। केही सानो काम भए तापनि खर्च बढी हुनेछ विचार गर्नुहोला राशि हुने, हुने तपाईँको लागि विभिन्न वस्तुको उपभोग गर्न पार्ने खालको समय छ केही नयाँ ठाउँको यात्रा हुनेछ अझ बन्ने खालको दिन पनि छ धनु राशि हुने तपाईँको लागि नयाँ कामको सुनौलो अवसर आउनेछ तपाईको जागिर भने राम्रो तिम्रो तपाईँको जागिरमा भने राम्रो प्रगति हुने खालको समय पनि छ धैर्य होला मकर राशि मकर राशि हुने तपाईको लागि नयाँ कामको थालनी गर्नको लागि उपयुक्त दिन छ नोकरीबाट पनि राम्रै फाइदा हुनेछ केही बोल्दा भने विचार गरेर बोल्नुहोला खानपिनको राम्रो खालको दिन रहेको छ कुम्भ राशि हुने तपाईको लागिर्मिक तथा सामाजिक काममा सहभागी हुनु पर्नेमा रा मीन राशि रा हुने तपाईँको लागि सुन्तानको मायाबाट वञ्चित हुनुपर्ने देखिन्छ विभिन्न गणितीय ज्ञान विषयको ज्ञान प्राप्त गर्न सकिनेछ मङ्गलिक कार्य हुने देखिन्छ हँ वास्तवमा बाह्र अस्ति फले जे जस्तो भन्यो भने, भने हामी सही ठाउँमा सहितबाट अगाडि बढ्यो भने अवश्य पनि आजको हाम्रो दिन सुखी र खुसी रहनेछ तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघहर्स सुनिरहनु भएको छ र हामी तपाईँको साथमा दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सँगसँगै छौँ प्राविधिक मित्र रिजनसङ्गी आवाजबाट सुन्छ अब लागप्लो पाँच मेगा हर्सको नैसु प्रसारणमा के कस्तो खालको कार्यक्रमहरू प्रसारण हुन्छन् त तपाई यति बेला दैनिक बिहानी प्रस्तुत कार्यक्रम शुभ बिहानी सुनिरहनु भएको छ यसलागतै तपाईँले सातीसदेखि आठ बजेसम्म विद्यार्थीसँग रेडियो सुन्न सक्नुहुनेछ त्यसै गरी आठ बजेको समय हो ट्राफिक खबर ट्राफिक खबर लगत्तै तपाईँले नौ बजीसम्म नेपाल चौतारी सुन्न सक्नुहुनेछ नौ बजेको समय हो नेपाल बाँडी समाचार नेपाल बाँडी समाचार लगत्तै दस बजीसम्म तपाईँले लोक झङ्कार सुन्न सक्नुहुनेछ दस बजेको समय हो अर्पण समाचार अर्पण समाचार लगतै आधुनिक यात्रा सुन्न सक्नुहुनेछ एघार बजीसम्म प्रत्यक्षको साथमा एघार बजेको समय हो अर्पण खबर अर्पण खबर लगत्तै तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजीसम्म र बाह्र बजेको समय हो नेपाल बाढी समाचारको नेपालमा समाचार लगत्तै नष्ट बलिउड सुन्न सक्नुहुनेछ एक बजेसम्म एक बजेको समय अर्पण समाचार अर्पण समाचार लगत्तै तपाईँले एक बजेबाट दुई बजेसम्म चम्पा चमेल सुन्न सक्नुहुनेछ त्यसै गरी बजेको समय अर्पण समाचारको अर्पण समाचार लगत्तै तपाईँले दुई दशदेखि तिन बजेसम्म अर्पण समर्पण सुन्न सक्नुहुनेछ प्रत्यक्षको साथमा त्यसै गरी तिन बजेको समय हो नेपाल भाणी समाचारको नेपाल भाँडी समाचार लगत्तै अर्पणको इस्टाइम सुन्न सक्नुहुनेछ तपाईँले सुभाषको साथमा 4 बजेको समय हो अर्पण खबर अर्पण खबर लगत्तै तपाईँले चारपन चार दसदेखि चार पाँच बजीसम्म तपाईँले विभिन्न गीत सङ्गीत सुन्न सक्नुहुनेछ पाँच बजेको समय हो अर्पण बोलेछिन अर्पण बोलेछिन लगत्तै तपाईँले पाँच तिसदेखि छ बजीसम्म हाम्रो आवाज सुन्न सक्नुहुनेछ त्यसै गरी छ बजीको समय हो नेपाल बाढी शमाचा नेपाल बाढी समाचार लगतै छत्तिसदेखि सात बजीसम्म अर्पण स्तरीय समाचार सुन्न सक्नुहुनेछ सात बजेको समय हो अर्पण शुभ साँझको जसलाई शीतल इन्टरप्रायोजले प्रायोजन गरेको छ प्रतीक्षाको साथमा सुन्न सक्नुहुनेछ सात तिसदेखि आठ बजीको समय हो सिआइएन साझ खबर सिआइएन साझ खबर लगतै आठ बजेको समयमा तपाईँ नेपाल भाडी समाचार सुन्न सक्नुहुनेछ आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बेबिसी नेपाली सेवा र बेबिसी नेपाली सेवा लगत्तै तपाईँले सुरुती सम्बेक उज्यालो नाइन्टी नेटवर्कबाट दस बजीसम्म सुन्न सक्नुहुनेछ दस बजेको समय हो नेपाल आइएफएम समाचारको नेपाल आइएफएम समाचार लगत्तै तपाईँले एघार बजीसम्म खोलजुली डट सुन्न सक्नुहुनेछ रेडियो अडियोबाट बेलुका एघार बजीबाट भोलि बिहान चार बजीसम्म विश्राम लिनेछौँ भोलि बिहान चार बजी, बजी तपाईँको साथमा पर्व विशेष पर्व शर्ला सँगसँगै उपस्थित हुने गर्छौँ र तपाईँले पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाढी सुन सक्नुहुने रहेछ त्यसैले तपाईँ त्यो लगत्तै छ समयमा सियाएन साझ खबर होस् सियान खबर लगतै छत्तिसदेखि सात बजीसम्म बाढी बहोस् त बजेको <laughs> Happy birthday to you Happy birthday to you आज जन्मदिन परेमा हाम्रो सब बागमा रफासरमा र बसते बस्ने आकाश नामको आजको जन्मदिनको अवसरमा वाला शुभकामना व्यक्त गर्न चाहन्छु र शुभकामना दिनहरुमा होनौछु मवि सोरीता लामा बाबुसागर लामा हजुरबुवा गङला लामा हजुरआमा सोनसो माया लामा त्यसै गरी अन्टी कमला विमला लामा अङ्कल याम लामा त्यसै गरी फुपू पर्मिला लामा मामा गणेश लामा तथा सम्पूर्ण लामा परिवार बाघमारपा सितवनबाट आकाश लामाको आज परेको जम्मादेको हार्दिक शुभकामना अर्पण गर्नु भएको छ त्यसै गरी आजदेखिको जतिको पनि जन्मदिन परेको छ तपाईँ सम्पूर्णहरूलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु तपाईँ रेडियोहरू पनि एक सय चारवटावटा उहाँसम्म घर सुनिरहनु भएको छ यिनै वि सँगसँगै हजलाफाने कार्यक्रम शुभ बिहानीको व्यवसायबाट विधा माघर जानेवाला भइसकेको छ सुनेर साथ दिनुभयो धेरै धेरै धन्यवाद कार्यक्रम छन् तपाईँ यति मान्छे हुनुहुन्छ सबैका लागि